राप्ती राजमार्ग अन्तर्गत रुकुमका विभिन्न स्थानीय सडक खण्डमा गाडीको व्यवस्था नहुँदा सर्वसाधारण मर्कामा परेका छन् सिट क्षमताभन्दा बढी यात्रु नराख्न प्रशासनले निर्देशन दिएपछि सोलाबाङ बैरागी ठाँठी सिमरुतु झुल्नेटा लगायतका स्थानीय सडक खण्डका लागि टिकट नकाट्ने यात्रुलाई गाडी पाउन कठिनाइ परेको हो नमस्कार मेरो नाम चित्र बहादुर केसी पाँच गरिनेटा हाम्रो क्षेत्रमा जो पहिले नै थियो त्यही अनुसार चलिरहेको छ अहिले हाम्रो भहादुर सहत्तर लाग्नेमा असी रुपियाँ लाग्ने गरिरहेको छ र हाम्रो लोकल गाडी नचलेको कारण यो नियमित चलिराख्ने गाडीमा हिँड्नु पर्ने अवस्थामा खसा भइरहेको अवस्था छ जो एक महिना फेरिको सहकार्यमा उत्पादन भइरहेको कार्यक्रम का हाम्रो सरोकारमा बोल्दै सिस्नी हिमाल बस तथा मिनी बस यातायात व्यवसाय समितिका कोषाध्यक्ष दिलीप थापाले राजमार्ग अन्तर्गतका स्थानीय सडक खण्डमा तत्काल गाडी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो दिलीपजी अर्को यातायात व्यवसाय समितिलाई स्विकार्ने कि गाडी थप्ने सकिन्छ चला, चला, चला, चला, चला तर एक महिना बितिसक्दा पनि गाडी सञ्चालन नभएको स्थानीयको गुनासो छ नमस्कार मेरो नाम कृपाराम पुर्डन नम्बर तिन एक महिना अगाडि सेवा दिनुपर्ने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाले तत्काल गाडी सञ्चालन नगरे अर्को समितिलाई सञ्चालन स्वीकृति दिइने चेतावनी हुँदैन र यात्रीको मर्का बुझ्नु हुँदैन भने अर्को समिति आउँछ र समिति कम्पिटेटिभ भएर उसले चाहिँ सेवा दिन्छ सेवा दिनको लागि उहाँलाई चाहिँ लाइसेन्स दिएको उहाँले सिन्डिकेट गर्ने उहाँले चाहिँ िएको पाइएमा कारवाही गर्ने र सवारी साधनमा यात्रुमैत्री वातावरण निर्माणको लागि चालक सहचालक र परिचालकका लागि तालिम दिने प्रतिबद्धता व्यक्त गरिए पनि तालिम दिने काम बाहेक अन्य काम नभएको पाइएको छ सेवा नै आफैले गरेका प्रतिबद्धताहरू एक महिनासम्म कार्यन्वयन गराउन नसक्दा आम नागरिकहरूले भन्न थालेका छन् यसको अनुगमन कस्तै गर्ने मलिष खड़का रेडियो सानी सानीभेरी रुकुम